क्रोति सम्भ को आज शुक्रवार को श्रृंखला में हमी गुरूप्रसाद मैनाली को संग्रह नाशो ले नाशो में एघार वा कथ्रहित दुई हजार छब्बीस साल में प्रकाशित कथ संग्रह हो इसप संग को आज सुना कथ शीर्षक हो अब सुनऊ गोगने खोलाको सिमल चौर वन रानी बन भन्नु मात्रै थियो चिताईदार मुखिया कान्तोपाध्ययलाई करकोशली गरे बेटी खेताला दिए सबैलाई फुक्का थियो होइन भने कसैले एउटा स्याउलो भाँच्न पाउँदैनथ्यो गाउँका आई मैले घाँस दाउरा काटेँ भने कान्ते गौडा बथानेर हँस्य नाम्लो खोस्थ्यो बलछपत गरे हात छोड्न बेर लाउँदैन थियो कांतुला देखने बितिक बिचारी घास को भारी बिसा बुट्टा में लुक्थे चैत वैशाख को धूप अंतु भत एक त्याो पाइन घास नए गाईबस्तु भोक्क रहने सासू ससुरा को कचक सुन्न पीन जाऊं काूली हसिया नाम खोजने के करूं बिचारी झीसमिशम बन पुग्ते घम जुर्कता घास को भारी लाई पुरां ये चोरी चकारी गांव का मानस घास्रा को काम चलांथे कहीं दिक्कर गांव का मानसूला सराप्न थे यर्षदि फुक्का वन कांत को, को बांझो बोर वनपाल ने सनद करा लिया उस बेला परचकर्रीला बंदेजना गांव ने लं छो अम्रा छोरी बुहारी को बेजत दादाराम पाद्य भन्थे पापीले करैसाको बन्द थुनेर गाईबस्तु मारिरहेछ परमेश्वरले पनि पो कति दिन सलान् गाउँमा दुई चारजना मानिस जम्मा भएकी यही चर्चा चल्थ्यो कोही कोही कान्तुपट्टि पनि मिलेका थिए तिनीहरू सबै कुरा लगेर कान्तुलाई सुनाउँथे अनि कान्तु पाखुरा सुर्केर भन्थ्यो मुखिन्जेल भने तिनीहरूका बाहुको बिहा देखाइदिने थिए पछाडि स्यालहरू कराउँछन् नाइन् खोज्छन् भने भोलिदेखि गाईबस्तु चलाउन पनि रोका गरिदिन्छु वनका पुच्छारमा आवाद गर्न लागेको ठूलो चौर थियो त्यसमा तितिपातीका सिटा र बैरका बुटा बाहेक अरू केही थिएन त्यो चौरमा धेरैले आँखा गाडेका थिए तर सनतका किल्लाभित्रको जग्गा हुनाले आबाद गर्न कोही अघि सर्दैनथे धेरैजना कान्तुसँग माग्न गए कसै त मागे जति ठेकी चारदाम पनि दिन्छौ भने तर कान्तेले कसैको कुरा सुनेन यता गांव का सुकुम्बासी घरतीमांग बस्ती का छे छव में सा चुप्रा बना बस काांव के निश संधिचर्पण बर कचकच करती करूं देश काटे जाऊन्हां का जाऊन् गांवमें बसून् अंत पाइरो हालने ठाव थे विचरा सा दुखले गुजारा कर दिन बेलुका खानपिन कर चाउरे जिउने धने सबै घरतीहरू जुठे काँ जम्मा भए जुठे अघि कान्तुका घरको किरिया थियो उमेरमा सबैभन्दा पाको बुज्जकी हक्की र सोझो मानिस थियो जुठेलाई सबैजना मान्थे धनीले भन्यो दाई मालिक बनाउँदो गाउँको छेउछाउमा बस्न पाउँदैनौँ अन्त सरने भए सर होइन भने झुप्रा लडाइदिन्छु भन्न लागिरहेछ एउटा न एउटा न्यु खोजेर सधैँ झगडा गर्छ देश काटेर जाउँ भने कहाँ जाउँ बसौँ भने बस्न नदिने भो के गर्ने एउटा अठोट नगरी भएन धनीको कुरा सुनेर जुठेलाई कान्तुमाथि साह्रै सुठ्यो तमाखुको सरको तान्दै भन्यो हामीले के नगर्नु गरेका छौँ र देश काटेर जाने कान्छ यत्रो गाउँ अटेको ठाउँमा हामी पाँच घर गर घर ती अट्दैनौँ र सर्नै पर्ने हो भने त्यही बेसीको सिमल चौरमा सर्नुपर्छ एकछिनपछि धनीले जुठेको हातको हुक्का तान्दै भन्यो वनपालाका सनदभित्रको जग्गा कान्तुले देलाएर जुठेले भन्यो वन कहाँ छ र सरकारी रानी बन, सरकार बन फाँडे पो हाम्रो अर्गेलो जमिन भनेको सरकारको हो यिनले चौरका चौर त्यतिपाती उमारेर राख्नुहुन्छ हामीले खनिखुसी सरकारको तिरो तिरेर स्वास्नी छोराछोरी थन्काउनु हुँदैन चौरीले अलि घोरिएर भन्यो तापनि उसँग एक बच्चा नसोधी आवाद गर्न होला जुठेले भन्यो हो। अस्ति माग्न गए त्यो जग्गाको कुरै नगर मेरा पनि दुई भाइ छोरा छन् आफैलाई चाहिन्छ भने माग्दा नदिएपछि के गर्ने गाउँमा पनि बस्न नपाउनु बेसीमा पनि बस्न नपाउनु हामीले कहाँ जानु त जिउनीले आकाशपट्टि हेरेर भन्यो हेर अन्याय हामीले ओत लाग्ने ठाउँ पाएनन् ऊ छोराका निम्ति साँचेर राख्ने अरे जुठीको सल्लाह सबैलाई मनासिब लाग्यो बोली नै सिमल चौरमा सर्ने प्रस्ताव पास गरेर सबैजना सुत्न गए बाटामा चौरीले भन्यो जुठी बुढो साँच्चैकै मानिस हो बा जिनीले भन्यो यो उमेर भयो साँच्चो कुरामा ऊ आजसम्म कसैसँग दबेर हिँडेको थाहा पाइएन धनीले सही थप्दै भन्यो आफू कसैको अर्ग्यारो गर्दैन अरूले अन्याय गर्यो भने ज्यान गएको थाहा पाउँदैन के गर्नु गरिबको कोखमा जन्मेरो पो नत्र ठुलो मानिस हुने थियो चौरीले भन्यो कान्तु पनि यसैका पौरखले कान्तु मुखिया भएको न हो नत्र बाबुका पालासम्म अम्बाको भारी बोकेर सहरतिर बेच्न हिँड्दै थियो कर्तीहरू बाटाभरि जुठेकै कुरा गर्दै गए भोलिपल्ट साँझ पर्दा नपर्दा कर्तीहरूको फौज सिमल चौरमा जम्मा भयो कोही तितेपाती फाँडेर टहर हाल्न थाले कोही बार बनाउन लागे चाउरीले वनका ठुटा बुट्टा जम्मा पारेर ध्वनी बार्यो केटाकेटीहरू धोनिका छेउमा बसेर खेल्न थाले यस्तो रमाइलो उनीहरूलाई कहिल्यै भएको थिएन धनीले बयर आगो जोसिदियो सारा बयर घरी बल्न थाल्यो रुखका पातहरू हल्न लागे खोलाको पानी रातो भयो जुठे ढुङ्गामा बसेर सोतेमा तमाखु खाइरहेको थियो आज उसका मानस सरोवरमा आशाका अनेकौँ तरङ्ग चल्न थाले मूलबाटको छेउको ठाउँ एउटा भट्टी थापिदिए खुब हुनेछ गोगने खोलाको कुलो झिकेर घट्टा थाप्न सके झन् के भन्नु खोलामा देशी पुल बन्छ भन्छन् पुलका मुखमा साना साना पसलै राखिदिए पनि भयो फुर्सदका बेलामा माछा मारे त्यसबाट पनि फाइदै हुन्छ इत्यादि तर्क वितर्क गरिरहेको थियो यो आनन्दको आवेगमा उसलाई सम्पूर्ण वनस्थली नाचिरहेको जस्तो भान भयो अग्निकाण्ड समाप्त भएपछि घरतीहरू आधा राततिर खानपिन गरेर सुते देख्दा देख्दै वनमा एउटा नयाँ गाउँ तयार भयो रातका बिचमा अनाश्रोतम यत्रो डण्डेलो कहाँबाट लाग्यो भनेर गाउँका मानिसहरू आश्चर्य भए कसैले राखे भूत होला भनी ठाने कसैले देशी परदेशीहरू बाँस बसेको अनुमान गरे भोलिपल्ट उज्यालो हुँदा नहुँदा अम्लेखेहरूले वन फाँडेर टर हाले भन्ने खबर गाउँमा पुग्यो कान्तुपादीको रिसको सीमा रहेन झटपट गाँस टिपेर फतफताउँदै सिमल चौरतिर झऱ्यो बजियाहरूको कत्रो हेलचेक्राइ न ठेकी चारधाम न बहाली सरकारको यत्रो रानीबनमा डन्डेलो लाउन सक्नु कत्रो आँट गांव का मानस चौतारा में मा बसर कांतु र घर्ती का युद्ध को परिणाम हेरण लगे एवं बिचरा घरती अर्य कांतु बजि बन पालने भैर थे बल्ल जोड़ी भेट आयो अब धने गोद् बेर छेन फिर अर् बजियाली रातभरीमें भत्ताभुंग पारे टहरा उ दिननाथ पाध्यायले नसुर्काउँदै भने आफ्नो काम हुनाले त्यति चाँडै सिद्धाए हाम्रो भए त्यतिका टहर हाल्न कम्तीमा आठ दिन लाउने थिए कान्ते उडेर सिमल चौर पुग्यो आज ऊ साक्षात्सा भइरहेको थियो पाखुरा सुर्काउँदै भन्यो बजिया हो तिमीहरूलाई मनपर्दो भयो अलि मुन्टु निवराएर भन्यो केही मनपर्दो छैनौ बाजे हामी गरिबको कहाँ जाउँ यो उमेरसम्म जुठो खाएर तपाईँहरूकै टल चाकडी गरेर बस्यौँ यहीँ जन्म्यौँ यहीँ हुर्क्यौँ यही रानीबनमा डुलेर यो उमेर भयो घाँस बाँस चराचुरुङ्गीलाई पनि चाहिँ रहेछ मागेको आउँदिनु भएन के गरौँ मर्ना हुँदो रहेनछ मुठीका माखा आउँ थिचे मर्छौँ छोडिदिए बाँच्छौँ कान्तेले चोर अलो ठडाएर भन्यो हेरजुठे यी सारा घरतेला उचाल्ने तैँ होस् कुराले अकाश पाताल जोगेर जित्नुलाई बन्दोस। मऱ्यो भने मरियाले बाँच्यो भने सरकारको रानीबन फाण्डे तिमी बजियाहरूलाई जेलखानामा नकुवाए कहाँ छोडौँला झेलखानामा कुवाउने कुरा सुन्दा धनी भुतुक्क भो अघि सरेर भन्यो के उपत्रको गरेका छौँ र झेलखानामा कुहने अनेक थरीका कृति तमसुक बनाएर गाउँलेका घरखेत उडाएका छैनौँ निर्धारण मुखालाई नानावलीका झुट्टा मुद्दा लगाएर उनका किलाको दुनु भैँसी र खसी बोका दपाएर ल्याएका पनि छैनौँ रानीबनका रोजारोजा रुख बेचेर पोको पारेका पनि छैनौँ कुन जुगदेखिको नाङ्गो चौरमा बयर तितेपातीका घारी पन्छाएर बास बसेका हुन् नाथे बयर तितेपातीका बुट्टा फाँड्दा पनि कुनु परे कुहिदेऊला कि गरिबले जहाँ पनि कुनु न हो मानिस सबै कुरा सहन सक्दछ परन्तु आफूभन्दा छोटाले साह्रै होच्याएर मुख लागेको सहन सक्दैन धनीको ओठे जवाफले कान्तु आगो गयो थुत्त खोकरी थुतेर बजेहरूका टहरा नडाली छोडिदिन भनेर अगाडि सडेको मात्रै थियो धनीले मुट्टिभरिको घोचो उजाएर भन्यो हेर असती गाउँका निर्दानिमुखाहरूलाई हेपेझै हेपुनलाई एप भन्दोस् सानाको पनि घर ठुलाको पनि घर छो मात्रै त तँलाई यहीँ मारेर गोगनेका ढुङ्गा मुनि घुसार्न सकिन भने धनी नभनेस् गाउँबाट खेदेर पुगेन र यहाँ पनि जिस्काउन आइपुगिस् गाँस नबास भएर मर्नु जति मरेपछि यो एकमुठी सासको यत्राको आस काम बिग्रिन लागेको देखेर जुठीले अगाडि चढेर भन्यो कान्छा खबरदार मालिक हुन् उनले जतिसुकै बिगार गरे पनि हामीले सहनैपर्छ एक्लोबाट उनैले हानुन् हामीले हात छोड्नु हुँदैन आज रिसाएका छन् भोलि यिनैले हाम्रो प्रतिपाल गर्नुपर्छ कान्तिले लोप्रे कान लायो विचार गर्यो अब यहाँ मेरो विजय हुन सक्दैन म एक्लो छु यी बजियाहरू लाठा लिएर बसेका छन् मूर्खसँग त जुक्तिबुद्धिले पो लड्नुपर्छ इत्यादि विचार गर्दै खुकुरी दापमा घुसारेर बिस्तारै उकालो लाग्यो आज उसलाई साह्रै सरम भइरहेको थियो सिमलचोरका सङ्ग्रामबाट कान्तिले ठाडो पुच्छर लागेको देखेर चौतारामा रमिता हेर्ने मानिसहरू हाँस्न लागे एउटाले भन्यो घरतेहरूलाई ठाडै निल्छु भनेर चुरिँदै गएको थियो पायो स्वाद अर्काले भन्यो धनेले घोचो उजाएको देख्दा त मलाई अब कान्ति सिद्धि भने लागेको थियो बाँच्यो फेरि अर्काले भन्यो दुवै थरी अडिएर पो नत्र एकापट्टिबाट हात छोडेको भए दुईजनामा एकजना नमरी छोड्ने थिएन फेरि अर्काले हातको पार भन्यो होइन हामीलाई त कानले ठोकि हाल्थ्यो गाँठे आज के भएर अडियो भैरूपाध्ययले भने आफूभन्दा अलिक निर्दो दुब्लो देखे त ठोक्थ्यो नै धनीलाई के लाटो थियो र ठोक्थ्यो दिननाथ पाध्याले नसुर्कँदै भने बलमा कान्ते पनि कम होइन बा, परार देवीघाटमा जात्रामा घ्यालसके भोटेहरूले हुल गर्दा एक्लैले सारा भोटे स्वतर पारेको बिर्स्यो दाताराम पाध्यायले सुर्तीको लुणु निमट्थे भने तिमीहरू जेसुकै भन धनेसँग कान्तेको केही लाग्दैन धने त साह्रै काँचो बजेपो त जुठेले छेक्यो होला जुठी साह्रै बुझ्छ कि मानिस छ कई दिन पची को क्रो दिवसों घटी सांगो को बसेर में बसर तमाकू खाइ गांव भैरू दाताराम आईपुगे कुराका था मैं थे पारी रातमाटे का चौतारो तीर एकजा खुर्पे चाँद बांधे मानस ओर्लो भैरूपदी झस्के उनको रुमटी खेत को दसमुरी धान पुरानों गोरख को हवलदारी खानकी में दर हिंद ताक जागीरदार आंथ्यों रान भर्सुर हावाकावा पार्थ्य गांव का मानस जोरिए दुई तीन दिनसम खुशामत करे बल्ल मोरपथी भाव रुपैया बुझे जो जागिरदार नफर्केसम्म भैरूपादी बेपत्ता हुन्थे तिरेर नपठाइन्जेल तलसिंहलाई दुध बात खुवाएर पाल्नु पर्थ्यो रिस उठेका साल तिर्जा बापत बेसाएर ल्याएको धानै भरेर लैजान्थ्यो यसरी तलसिंहले दिक्क पारेको हुनाले भैरु सुइँकुच्चा ठोक्नै आँटेका थिए त्यत्तिकैमा खुर्पे चाँद बाँधेको मानिस आइपुगेर भन्यो यो गाउँको नाउँ के हो दतारामले जवाफ दिए सिमल चौर गाउँ कुन हो यही हो घरतीहरूका नाउँमा वनमुद्दाको म्याच छ को को हुन् म्याथको कुरा सुन्ने बित्तिकै घरतीहरूको छाती ढुकढुक गर्न थाल्यो कहिले मुद्दा मामिलामा नपरेका सरल प्राणी छागाबाट खसे जस्ता भए एकछिनपछि हत्केलाले घाम छेक्दै जुठे घरतीले भन्यो हामी नै आउँ साहेब कुन अड्डाबाट आउनुभयो को हुनुभयो हुनु चौतारा गोचोराबाट हवलदार हुँ उसले उत्तर दियो हौलदारले म्याद बुझाइदियो दाताराम अक्षर चलेका मानिस थिए अलिअलि हेरखोर पनि गर्थे गाउँमा परिआएको लगन सायद उनै हेर्थे खोकिलाबाट चस्मा झिकेर पुस्न लागे कुन जुगमा किनेको चस्मा कानमा शिरोने दुवैपट्टिका मुद्रा भाँचेर जनेको धागो घाँसेको थियो चस्मा लगाइसकेपछि धागो कानमा बेर्नु पर्थ्यो ऐनाका वरिपरि मैल जमिराखेको थियो चस्मा लगाएर एकछिन यताउति हेरेपछि कनिकुतिकन दाताराम म्याद बाँच्न लागे कर्तीहरू चाहिँ एकसुर भएर सुनिरहेका थिए जुठे गर्ती आडर दिने धने काले समेत भई फाँड्ने गरी सनतका किल्लाभित्रका रुख बुट्टा फाँडी जबरजस्ती जग्गा आबाद गरे भने कान्तेले उजुर गरेको छ म्याथ पढिसकेपछि गहभरी आँसु पारेर जुठीले भन्यो रामराम कस्तो अन्याय रिसुठी भनेर यस्तो हुँदै नभएको झुट्ठा कुराहरू पनि लेख्नुहुन्छ सबै कुरा सहन सक्छन् तर आफूलाई कसैले मिथ्या आक्षेप लगाएको सहन सक्दैनन् कसैले झुट्टा दोष लगायो भने उनको आत्मा विचलित हुन्छ आज यही हाल घरतीहरूको हो जुठीले भन्यो बाजे हामी गरिबहरू सिमलचोरमा बसेको मुखियालाई साह्रै नजाति लागेछ सोझोमुखले नबस जाओ भनेको भए बेलैमा आफ्नो बाटो लाग्ने थियौँ संसारमा भोकै मरेको को छ र पाकुरामा बर्कत भए यस्ता नाथे खोरिया पचासौँ पाइन्छन् छोँदै नछोएको वन फाँडे भनेर लेखेछन् अरे यस्तो अवराध पनि बोल्नु दातारामलाई कान्तिका उप सारे रिस थियो कान्तिको अत्याचार देखेर उनको रगत उम्लन्थ्यो कान्तिको र घरतीहरूको तानातानी चलिरहेको देखेर उनी आजकल घरतीहरूकै ओडलिन्थे वनमा कान्तेले मनपरी गर्नुभन्दा गरिब घरतीहरू नै खाउन् भन्ने थियो सुर्तीको बासा फुकाउँदै भने हत्तेरी लाछी पापेले पाप बोल्यो भनेर पनि दुःख मान्नु भन्नेले भन्यो त आफ्नो आत्मा चोख छ भने कसैले भन्दैमा हुन्छ परमेश्वरले गर्छन्याय नखाएको विष पनि कतै लाग्छ जुठीले खिन्न भएर भन्यो के गर्नु बाजे वनका पुछारमा हामी बसेका छौँ चार मुलुकले फाँडेको वन हामी गरिबका थाप्लामा पर्न बेर छैन जालीसँग कसको के राख्छ अस्ति पनि तिमीहरूलाई झेलखानामा नकुवाई छोडिदिन भन्थे के कान्तिको मुलुक हो र झेलखानामा कुने जमिन भनेको सरकारको हो तिमीहरू पनि सरकारकै प्रजा हो केको डर कालीले भन्यो गाउँको मरिजन भएपछि गरिब दुःखीको ओत होस् तब पो ठुलो जिउ छाडेर लुटपिट गर्न खोजे को सक्दैन दातारामले भन्यो के को मरिजन हुन्थ्यो ढाकु निदो दुर्बल देख्यो भने त्यसले त खेच छ झोक देखाएर भन्यो बाजे हातखुट्टा भाँचेर एउटा गब्जेरामा नघुसारेसम्म कान्ति तहन लाग्ने भयो निर्धानी के अचाक्ले गर्न लाग्यो अस्ति नै खुट्टा बाँझिदिउँ भनेको एक बुढाले छेकेर पो, त्यस दिन हातखुट्टा भाँचिदिनु पाएको भए थन्केर बसिरहने थियो छाडै भएन हो यसले मुलुकका श्वासनी छोराछोरी रुवाएको कर्तीहरू दातारामका उप बृहदै श्रधारलाई श्रद्धा राख्थे उनलाई आफ्नो सच्चा हितैसी सम्झन्थे यस गाउँमा उनीहरूका निम्ति दाताराम बाहेक अर्को अवलम्ब कोही पनि थिएन जुटे गर्तिले भन्यो बाजे परेपछि हुनेसम्म गर्नै पर्यो आफूले जाने सुनेको केही छैन कसो गर्नुपर्ने हो आजका दिन दिनभित्र अड्डामा गएर खोलुवा दिनुपर्छ अड्डाले पनि त तिमीहरूले वन फाडे नफाडेको जाँच लाने अनि त्यसले फरेप गर्दैमा हुन्छ चाउरीले कपाल कनाउँदै भन्यो के गर्नु बाजे वन औनाले खुलिएको कपाल चाहिँ नाङ्गो भइरहेछ वनका छेउमा हामी बसेका छौँ जाँच आउँदा हामीले फाँडेको भनिदिन्छन् कि आजकल मानिसका पेटमा धर्म छैन जिउनेले भन्यो त आफू परेर हामीलाई किन जोगाउँथे दातारामले भने हेर हेर जिउने कान्तिले धर्म छोडे पनि गाउँले कहिले छाड्ने छैनन् तिमीहरूले छुँदै नछोएको वन घरतेहरूले फाँडेको भनेर कसरी भन्ला नि घाँठे मर्नु पर्दैन जुठेले भन्यो बाजे खोलुवा दिएपछि तारिख बोक्नुपर्छ होला हामी सबैजना तारिकमा हिँड्नु पऱ्यो भने स्वास्नी छोराछोरी भोक भोकै मर्छन् त अघि मैले कान्तिमाथि बिजाई विद्युत मुद्दा हाल्दा दुई वर्ष तारिक धाउनु पर्थ्यो तारिक खेप्न साह्रै गाह्रो पर्छ जुठी कि उनीहरूले उत्सुक भएर सोध्यो मुद्दा कसले जित्यो नि बाजे कसले जित्थ्यो ऊ धनी कलमको सिपालु बोलक्की म एक्लो निमुको उसैले जित्यो <स्थारीक्णीजियो> कार्यक्रम श्रुति सम्भेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापलेजुङ झापाको एफएम मेचिटियोस र बिर्ता एफएम धरान को विजयपुर एफएम रेडियो तेरहथ्म भोजपुर को रेडियो चोमलुंग एफएम सिंधुली को रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सर्लाही को रेडियो एकता ढुकडुकी एफएम रौतहट को नुन्थर एफएम रामेप को रेडियो तीनलाल खोटांग हले एफएम दोलखाजीरी को रेडियो हिमाली नुआकोट एफएम काब्री धुलीखेल रेडियो शेफर्ड मकवानपुर को एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम बागलुङको रेडियो सारथी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्य पश्चिम बुटवालको तीनआएफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज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 हुमला को रेडिय कैलाश र कालीकोट को रेडियो नया कर्णाली अहिने एक, एक साथति संवेग प्रसारण भैर श्रुति संवेग में हमी गुरूप्रसाद मैनाली को संग्रह नाशो का कथिख इसम में आज हामी सुने कथ को शीर्षक परिणाम को, को, को, को बाकी अंश अब वाचन चान्स पऱ्यो दाताराम गाउँतिर लागे हौदार लिएर घरतिर खोप्रातिर बसे कसैले दाल चामल कसैले नुन तिउन ल्याएर हौदारलाई दिए काले चार पाँचवटा माछाको सुकुटी ल्याएर अगाडि राखिदियो हौलदार भात पकाउन लाग्यो घरतिहरू पिँढीमा बसेर तमाखु खान थाले सन्ते आएर जुठीको काखमा बस्यो जुठीले भन्यो बाबु हौदार साहेबलाई सलाम गर सन्तेले करसँग सलाम गर्यो हौदारले भन्यो घर दिई छोरो त निकै चलाक होला जस्तो छ नि ठुलो भएपछि जङ्गी परेटमा जागिर खुवाउनु पर्छ आ आ आ आ के गर्नु साहब पहिलो घरबार बिग्रियो र बुढेसकालमा अर्खिश्वास नि ल्याएँ यस्ता चिचीभुँडी जन्मेका छन् गाउँमा सन्धि सर्पण भनेर टिक्न दिएनन् गड्तिरको औलोमा आएर छाप्रो उभ्याएको यहीँ पनि मुद्दा लगाइदिए बालबच्चाको चिल हुन आँट्यो केही धन्दनामान राजा उदाएका छन् अन्यायमा मरिँदैन अड्डामा परिआएको हामी पनि गरौँला असार को महीना गोगनी फाट में धूमधामसंग रोपाई चले घाम झुल्क नजु्लक किसान हलगोरू लेत में पुग्थे कांते आमबोटे खेत लिया हिल ठिक्क पारे थो कांते का खेत में आमबटे सबभंद ठूल खड़ो थी आमबोटे रोप्ता बाजा हा रोपएं रोपाई का दिन कांत बिहानी ठाड़ो चौतारा में गए खेताला को उर्दी लाँ थोदी लाग दिन धुरी पीछे एक एकजना खेताला पठान पर्थ्य गांव का दमई बाजा लमा गीताङ्गीहरू आलिमा बसेर रस्सिहाल्थे आल निकै रमाइलो हुन्थ्यो बिहानै कान्तेले चौताराबाट खेतालाको उर्दी लायो घरतीहरू जुठेका पिँढीमा बसेर तमाकु खाइरहेका थिए कान्ते कराको सुनेर जुठीले भन्यो लौ मुखियाले उर्दी लाए हामीहरूका घरबाट पनि एक एकजना खेताला पठाइदिनुपर्छ चाउरीले भन्यो कहिले सिमरचौरबाट खेदौँ भन्छ यस्ता असक्तिलाई के को खेतालाई दिनु तनीले झोकिएर भन्यो यो जुठी बुढो कहिलेकाहीँ यस्तै पाङ्न पुच्छरको कुरा गर्छ नकाटेको वन काटे भनेर बान झेलखानामा कुहाउने सुर झिकिरहेछ यो चाहिँ खेताला दिउँ भन्छ जुठीले नली गालामा अड्याएर भन्यो हेर्कान्छ गाउँका तालुकदार हुन् उनका तालुकमा बसेका छौँ सा। असार र मङ्सिरमा दुई खेताला मुलुकमा जहाँका तालुकदारले पनि पाएका छन् झगडा छ त अर्कै कुरामा छ कसुर छैन लडौँला पशुपतिनाथको राज्य हो राजा उताएका छन् अड्डाले अन्याय गरे राजाको ढोकामा जाउँला झगडा पऱ्यो भनेर आफ्नो मर्यादा छोड्नु हुँदैन सबैको चित्त बुझ्यो जुठेको कुरा कोही काट्दैनथे कर्तीहरूका घरबाट पनि एक एकजना खेताला कान्तिका मेला गाए कर्तीहरू चाहिँ अड्डातिर खोलुवा दिन साँच पर्न लागेको थियो चारै कुना ढाकेर बादल उठ्यो एकछिनपछि मुसलधारे पानी धर्क्यो गोगने खोलो उर्लेर हेरिसक्नु भएन मकैका बोटमा झमझम गरेर पानी पर्दा एउटा अलौकिक आनन्दको अनुभव हुन्थ्यो सन्ते पिँढीमा बसेर रूपेलाई आमा आई आई आमा आई आई भनेर थुम्थुमाउँदै फुल्याउँदै गर्न लागेको थियो रूपे चाहिँ कङ्कला शब्द गरेर रोइरहेको थियो त्यो अध्यारो सन्ध्यामा जुठेका यी दुई बालक सन्तान दरिद्रताका प्रतिमूर्ति जस्ता देखिन्थे एकछिनपछि कान्तेका रोपाइँबाट रुज्दै भिज्दै मङ्गली आइपुगे थकाइले क्लान्त भए थिए घुम टाढमा घट्ट्याएर पिँढीमा थुच्चुक्क बसी रुपियाँ दौड्दै आएर मङ्गलीको काखबाट टाँस्यो मेरो बाबालाई कति भोक लाग्यो होला भनेर रुपियाँको कपाल सुम्सम्म मात्रै दुध खुवाउन लागे रुपियाँ बिचबिचमा सुक्का सुक्क गर्दै दुध खान थाल्यो सन्ते पनि नजिकै आएर बस्यो मङ्गलीले पोल्टाबाट मकै झिकेर सन्तेका दाउरामा हालिदिए सन्ते पनि मकै छपाउन थाल्यो एकछिनपछि जुठी पनि खोलुवा दिएर आइपुग्यो छत्री खानामा राखेर लुगा निचोर्यो अनि अगेनामा आगो बालेर तमाखु भरेर खान लाग्यो मङ्गली भात पकाउने तर्खर गर्न लागि खोलवा दीर आएपुजुक बेग्लै गांवघर का मानस भेटा खूब खुर्ती लगाकर भन्थ कांती कर्तीर ने ते भाग्न अड्डा में जान सकते भन्थ्यो नाम में कर यी खोलवा दीर आयो कान्तेले गाउँघरमा पिरपिराउ गरेर निर्धानी मुखालाई टिकिन सक्नुभयो भनेर बडा हाकिमसँग करायो विचार गरौँला नडरा भनेका छन् अड्डामा कान्तेको मुखै देखे तारिक लिएर कुदिहालेछ यहाँ पिँढी साँढे भएर निर्धा दुब्बालाई पिरोल्ने मात्रै हो अड्डामा चुर बिरालो लुकी लुकी हिँड्छ फुल्वा दिएर आउनु पनि यी अनाथ प्राणीका निमित्त यति ठुलो विजय हो बाटाका छेउमा घर कहिलेकाहीँ कुनै झगडियाहरू बास बस्न आयो भने के मुद्दा, मुद्दा हो कहिलेदेखि परेको झगडिया कस्तो छ भनेर मुद्दाको आद्योपान्तक कुरा सोध्थे र मुद्दा लड्दा जुक्ति बुद्धि पुर्याएर जन्मजुग बुद्ध मामलामा नपरेका सिकारु मानिस रहेछौ होस राखेर रा काम गर रा? भनेर अर्थी उपदेश दिन्थे घरतीहरू मकै भित्राएर कोदो गोड्न मात्र लागेका थिए वनजाँचको डोर आएर दाताराम कटेरामा बस्यो डोर आएको खबर एकछिनमा गाउँभरि फैलियो कान्ति कसैलाई दही कसैलाई दाल चामल कसैलाई नुन तिउन बोकाएर आफू बोको घिच्याउँदै आइपुग्यो घरतीहरू पनि भेला भए धनी काले एक -एक भारी दाउरा ल्याएर राखिदिए जिउने ढुङ्गा खोजेर चम्का गाड्न थाल्यो चाउरी गाग्री बोकेर खोलातिर हिँड्यो सिपाहीहरू बोको काटेर फैलाउन लागे मुखिया मिसिल लाग्यो सुविधार टाढमा उपरकुटी लाएर सिलो काल्न थाल्यो बैदारले चाहिँ कटुवालाई डाकेर भोलि गाउँघरका मानिसले डोरमा सामेल हुनु भन्ने उर्दी सुनायो डोरवालाहरूले खानपिन परिसकेपछि धर्तीहरू जुठेका खोप्रामा जम्मा भए धनीले जुठेसँग भन्यो कान्ति डोरसँग बसिरहेछ अब के के जाल गर्ने हो जुठीले भन्यो कान्तेले डोरसँग जाल गरेर के हुन्छ र कान्छा हामी गरिबहरूलाई बिगार्नु सपार्नु पञ्चपरमेश्वरका हातमा छ छा। धर्म छाडेर कान्तेपट्टि लाग्यो भने मऱ्यौँ साँच्चो कुरा भनिदियो भने बाँच्यौँ लाउरीले लामो सास फेर भन्यो छुँदै नछोएको वन घरतीले काटेको भनेर कसरी भन्ला नै गाँठे हामीले गाउँलेको के नगर्नु गरेका छौँ र मर्नु पर्दैन जिउनेले भन्यो यो कलीमा मर्नुपर्छ भने कसले देखेको छ र महिला मानिस खुबी हेरेर काम गर्छन् काले भन्यो त आफू बिग्रेर हामीलाई किन सपार्थे जुठीले गभरि आँसु पारेर भयो जसो होला परमेश्वर छन् गरलान्ने एउटा छ्यान भोलिपल्ट गाउँका सारा मानिस सिमल चौरमा जम्मा भए बाहुन छेत्री मगर तामाङ दमै कामी कोही बाँकी रहेन बिचरा निरीह प्राणीहरू हिजो ठुलो चिन्तामा निमग्न भए कत्रा कत्रा मञ्चुवा लिएर सिमलचरमा बस्न आएका थिए कुन विपत्ति भोग्नु पर्यो मानिस एक थोक चिताउँछ भाग्यले छलेर अर्कै थोक दिन्छ सानो सानो जात्रा लाग्यो डोरका मानिसहरू वनमा छापछाप्ती भएर बुट्टा बुट्टा गन्ती गर्न लागे, छाप लागे। जङ्गी परेटले गोगनेको काठे साँगु बनाउँदा काटेको कटुन्जेको पार्टी बनाउँदा काटेको कान्तेले रुपियाँ खाएर बेचेको गाउँले घर कटेर बनाउँदा काटेको इत्यादि एउटा ठुटा बाँकी रहेन दिन ढलेपछि बल्ल गन्ती सिद्धियो ठुटा बुट्टाको साँधी भएन यतिका रुख ककसले के के कामलाई काटेको लौ देखाइदेऊ भनेर मुखियाले सोध्यो गाउँलेहरू मुखामुख गर्न लागे कसले काटेको भनुन् चार गाउँका माझको वन नकाट्ने एउटा थिएन सबैले काटेको भनन् भने गाउँका गाउँ स्वाह हुन्छ घरतीहरूले काटेका भनौन् भने धर्मको हत्या हुन्छ गाई मर्छन् सरजमिनहरू साह्रै असजिलोमा परे बैदारले कान्तिपट्टि फर्केर भन्यो सरकारले वन रोक्न राख्या तिमीलाई हो कसले काटेको लौ भन मैले त घरतीहरूले काटेको भनेर अघि नै जाहेर गरिसकेको छु मसँग के सोध्नुहुन्छ कान्तिले भन्यो रिसले भुतुक्क भयो पाखुरा सुर्काउँदै भन्यो हामीले कहिले काट्यौँ य असती बोल्न पाएँ भनेर पाप धर्मको डराई नराखेर किन झुटो बोल्छस् बनका माझमा तँ बजे बसेको छस् तैँले नकाटे कुन तेरा बाबुले काट्यो त लगान काट्ने मानिसको पत्तो उसले उत्तर दियो अरू बेला भए धनीले घोचो उजाइहाल्ने थियो अड्डाका कामदार कारिन्दा बसेका हुनाले केही बोलेन काम बिग्रन लगाएको देखेर जुठी उभिएर सरजमिनपट्टि फर्केर हात जोडेर भन्यो बाजे हो तपाईँहरूका जुठुपुरो खाएर बसेका चाकर हौ रुख काट्नु त के एउटा स्याउलो भाँचेका पनि छैनौँ तपाईँहरूलाई थाहै छ एकपटक मर्ने जिन्दगी हो अजम्बरी पाएको कसैले छैन ईश्वर सबैमाथि छन् धर्म जस्तो ठुलो केही छैन पञ्चपरमेश्वर हुनुहुन्छ हामी पाँच घर गर गरिब शरणमा छौँ दुधको दुध पानीको पानी, पानी गरिदिनुहोस् धर्म भनेको कत्रो पदार्थ धर्मको नाम सुन्ने बित्तिकै कस्तै आत्मा पनि काट्न थाल्छ जुठिको पुकार सुनेर सारा समूह स्तब्ध हो डोर छोडेर भाग्नै आँटेका थिए वैदारले कड्केर भन्यो खबरदार मुचुल्कामा सैसाप नगरी जान पाउँदैनौ कान्तिले झोक देखाउँदै दे भन्यो तिमीहरूका घरवरपरको वन देशको मानिस आएर काटेन काटेका छैनन् भन्छौ भने तिमीहरूले काटेछौ का त्यही काटे व्यवराको मुचुल्का देखिदियो र दण्डतिर बस्छ तर एउटा कुरामा शैसाप नगरी जान पाउँदैनौ घर्तीहरू घुँडामा हात राखेर कान्लामा आडमा टुक्रोको बसिरहेका थिए जुत्रा लुगा लगाएका दुब्ला भोक र दुःखका ज्वालाले जरिरहेका मुखमण्डलबाट करुणा र वेदनाको नदी बगिरहेको थियो अश्रुपूर्ण नयनले यो विशाल जनसमपट्टि टुलुटुलु हेरेर दयाको बेक्षा मागिरहेका थिए संसार कति मतलबी छ आफ्ना उपर नपरेसम्म मानिस सरल र सौजन्यका मूर्ति देखिन्छन् आफ्ना उपर पर्न लाग्यो भने अनाथलाई मारेर आफु जोगिन्छन् अनादि कालदेखि निर्बल मरेका छन् बलवानको विजय भइरहेको छ भर्खर जन्मिएको अबोध शिशुको घाँटी थिचेर आमाबाबु आफ्नो जगन्य अपराध कर्मलाई समाज र कानुनको आँखाबाट लुकाउने चेष्टा गर्छन् त्यसवखत मातापिताको त्यो पवित्र वात्सल्य प्रेम लोकलजाको डरमा बिलिनुहुन्छ सरजमिनहरू काने खुसी गर्न लागे एकछिनपछि त्यो गुप्त समितिबाट गरिब मार्ने प्रस्ताव पास भयो दिननाथ पाध्याले आँखी भाउ खुम्च्याएर भने हामी वन रुँगेर बसेनौँ वनका गोठालाई कान्ति मुखिया हुन् उन। उनी घरतीहरूले काटेको भन्छन् भने हामी के भनौँ म त घरतीहरूले काटेको भनेर सहीहाल्छु मुख पर्ने मानिस चाहिएको थियो दिननाथले त्यो भन्नासाथ सबै एकरिए को घरतीहरूपट्टि कोही हेर्दैन थियो तयार भयो सही छाप गरेर सबैजना लाखापाखा लागे सङ्ग्राम समाप्त भयो गरिब घरती हारे कान्ति पाद्यको विजय भयो जुठेका आँखाबाट आँसुका धारा बग्न लागे समाजका उप उसलाई ठूलो आशा थियो गाउँले यसरी धर्म छाड्लनन् भन्ने सपनामा पनि चिताएको थिएन अत्केलाले आँसु पुस्दै भन्यो बुढेसकालमा दुवटा पोथरा जन्मेका थिए यिनको विचल्ली भयो परमेश्वर पाप धर्मको विचार गर्ने तिमी छौ म गरिबका आँसुले नपलोस् भइगयो बेलुका कर्तीहरू सबै जुठे काँ भए धनीले निनाउरो मोक्लाएर भन्यो दाई राजा लागेको र खोला लागेको ठाउँमा नबस्नु भन्छन् अब यस खोलामा हाम्रो भोक सिद्धियो बालबच्चा भोकेर मोक्लान् जुठीले भन्यो उहाँ पनि त धनीले गरिबलाई यसै गरी सताएका होला नि जहाँ अभागी पनि अभागीपुरबो सँगसँगै जान्छ कान्छ चाउरीले भन्यो तैपनि देश काटेर गएपछि परेको दुःख सुख यी शत्रुले देख्न त पाएनन् कि यिनका मुखुन्जेल गाँस न बाँस भएर मर्नुभन्दा त मुगलान गरेर एकचाखाएर बस्नु बेस जुठीले लामो सास फेर भन्यो यहीँ जन्मियौँ यहीँ बढ्यौँ हाम्रो थात हाम्रो रनबन भन्थ्यौँ जुनीभर हाम्रो हाम्रो भनेको ठाउँमा त युगति भयो अब मुलुक बिरानो भाष बिरानो रीतिथिति बिरानु भएको ठाउँमा के सुख पाउँला र जेठा पर्सिपल्ट तारिख थियो झन् त नजाउँ भन्थ्यो तर जुठेले भन्यो आखिर हराउने भए हाकिमले नहराइ छाड्दैनन् घरै बसे पनि दण्ड कुण्ड लागिहाल्छ बरु हाकिमसँग रुनु कराउनुहोस् भर्षक गरिब देखेर दयामाया गर्लान् नगरे लागेको सजाय सोझो सामु भएर बिहोरिदिए सबैको झकझक हराउँछ घरतीहरू तारिखमा गए चार पाँच दिनपछि कान्तुपाध्यय आयो मुद्दा फैसला भएछ चा। जनही चार पाँच सय दण्ड लागेर घरतीहरू कैद परेछन् जग्गा पनि बाँझिने भएछ कर्ती गाउँमा रुवावासी चल्यो गर्ने भने झेलखानामा परिहाले स्वास्नी छोराछोरीको चिहिरबिहिल भयो बालाको छोराहरू बोकेर मङ्गली रुँदै अड्डातिर हिँडी अस्तिको सुन्दर नगर आज मसान भयो आठ नौ महिनापछिको कुरा हो जेठको उखुम थियो गाउँमा झाडा बान्ताले मानिसहरू फाटफुट मर्न लागे अघि त कसैले याद गरेन पछि साह्रै मच्छियो दिनको दस बाह्रजना मानिस मर्न लागे बिहान सरसाउँदै देखिएको मानिस बेलुका मऱ्यो भने सुनिन्थ्यो गाउँले समसाझै ढोका छुनेर बस्थे मलामी पाइँदैन थियो दुई दिनका व्यथाले दिनाथ पाद्य मरे त्यसका भोलिपल्ट कान्न्तुकी स्वास्नी खसे स्वास्नी खसेको पर्सिपल्ट तिन गढीको अघिपछि भएर दुवै छोरा गए कान्ति छाती पिटेर रुन लाग्यो उमेर ढल्ने बेलामा परमेश्वरले दुईवटा लाल दिएका थिए छोराहरू पनि सुनका प्रतिमा जस्ता थिए कृष्ण एघार वर्षको र केदार नौ वर्षको थियो कान्तिलाई तिन चारजना मानिसले अट्ठाइराखेका थिए तैपनि झम्टेर छोराहरूलाई अँगालो हाल्न पुग्थ्यो जीवन उद्यानमा यो दुईवटा सुन्दर कुसुम फुलेको देखेर उसका हर्षको सीमा थिएन पढाएर विद्वान तुल्याउँला कुटुम्बभरिकी राम्री कन्या खोजेर रा बिहा गरिदिउँला एउटा छोरालाई सिमल चौरमा घर बनाइदेऊला एउटालाई गाउँको घरमा राखौँला भनेर रा कत्रो कत्रो मनसुवा चिताएको थियो विधिले त्यो लहलह भइराखेको उद्यानलाई एकछिनमा तोडताड पारेर मैदान बनाइदियो आँखा चिम्लेर कत्रो सुख स्वप्न देखिराखेको थियो परमेश्वरले भ्युजाएर कुन दृश्य देखाइदिए मानिसहरूले भने यो अर्थक होइन कान्तेला अनाथ घरतीहरूको श्रराप लागेको हो बिचरा जसरी रुवाएको थियो उसै आफूले पनि डाको छोडेर रुनु पर्यो कान्तिको जीवनको प्रगति एकदम बदलियो उसको आत्मा सधैँ एकान्तरो रोधन गरिरहन्थ्यो पुत्र शोकभन्दा पनि एउटा अज्ञात वेदनाले हृदय व्यथित भइरहन्थ्यो बहुदा एक्लै हिँड्थ्यो त्यो तेजोमय अभिमानी मुखमण्डलमा गाढा चिन्ताले घर बनायो त्यस्तो उन्नत मस्तक एकदम न्यौरियो खेतबारी सारा बाँझै रहे कहिले पकाएर खान्थ्यो कहिले दुई तिन दिनसम्म भोक बोकै रलिएर हिँड्थ्यो जीवन तीव्र वैराग्यले भरिएको कुनै सन्यासीको जस्तो हो धनसम्पत्तिको पनि उति ममता थिएन जिसका निंति पाप धर्म त्याग यो वैभव जोरी थियो तिहर सब छोड़े गई गए, गए। अब कस का निर्ति सासोस् एवं जीव तो पशुपंछी पा धार्मिक भावना भी बढ़े आय जिसमें समय नुआर आधा दिन पूजा पाठ करते द्वार में दिन दुखी आए मुठी का ठाव दिन्थ झमक्क सास पर्यो बिजुलीको चकिलो प्रकाशमा कान्तिपुर सहर उज्जवल तथा मनोहर देखियो इन्द्रजात्राको मेला जुन गल्लीमा पनि मानिसको भुइँचो छ पसरीहरू व्यापारमा तल्लिन्छन् बजार र पसल जगमग कहीं कहीँ गान बजान भइरहेछ मानिसहरू तृप्त भएर आमोद प्रमोद गरिरहेका छन् यो भव्य नगरी स्वर्गजै दिव्य र सुन्दर देखिन्थ्यो तर दुःखीको जीवन त जहाँ पनि दुःखमय नै हुन्छ ऐश्वर्यले भरिएको यस विशाल नगरीको एउटा गल्लीमा बोक्रा तिर्खाको ज्वालाले जलिरहेको एउटा अनाथ बालक करुण हजुर एउटा पैसा भनेर कराइरहेको थियो हजारौँ नरनारी त्यसपथबाट आउँथे जान्थे तर त्यसको दुःख र वेदनाले भरिएको आर्तनाथका उपर कोही ध्यान दिँदैनथ्यो को कसैले सुनोस् नसुनोस् बालक अविरल स्वरले याचना गरिरहेको थियो मुखमण्डलमा विषाद र दरिद्रताको गम्भीर छाया परिरहेको थियो शरीरमा रक्तको लेस थिएन जेउमा एउटा झुत्रो दौराबाहेक अरू केही पनि थिएन अलि बेरपछि एकजना मानिस लम्काउँदै आयो त्यसलाई देखेर बालकले फेरि भन्यो हजुर एउटा पैसा आगन्तुक कान्तु थियो बालकको स्वर सुनेर उभियो चिनी जस्तो लाग्यो तर ठम्म्याउन सकेन कान्तुका कपालमा का स्मृति र कल्पनाको द्वन्द्व हुन लाग्यो सोध्यो तेरो घर कहाँ हो नानी सिमल बाबु आमा कहाँ छन् बाबु झेरखानामा परे आमा ऊ पार्टीमा बिरामी छिन् कान्तुको छाती डुकडुक गर्न लाग्यो तैपनि हो कि भनेर फेरि सोध्यो बाबुको नाम के हो जुठे तेरो नाउँ के नि सन्ते कान्तुका कपालमा का पानीको गाग्रो गोप्टियो पूर्व स्मृतिले हृदय मत्न थाल्यो सन्ते र कृष्ण दुवैसँगै खेल्थे सन्ते यताउताबाट साना साना ढुङ्गा बटुलेर ल्याउँथ्यो कृष्ण आँगनका छेउका घर बनाउँथ्यो कहिले दुवैजना खोल्सामा गएर सुप्लाको धारा बनाएर खेल्थे कठैबरा एउटा साथीलाई दैवैले चुडेर लग्यो एउटा बाटाका छेउमा बसेर एक, एक पैसाका निम्ति कल्पी रहेछ कान्तुले एउटा मोहर झिकेरेर हात कमाउँदै सन्त्यका हातमा राखिदियो सन्त्यका आनन्दको पारावार रहेन यस राजपथको छेउमा बसेर रा माग्न लागेको कैयौँ दिन भयो तर यति ठूलो दान आजसम्म कुनै दानीले दिएको थिएन रात धेरै गइसकेको थियो टोल टोलका भजन मण्डलहरू उठ्न लागे सन्ते पनि उठेर हिँड्यो केही फरक गरेर कान्तु पनि पछि लाग्यो अलिबेरपछि सन्ते एउटा देवालय नजिकको भग्न पार्टीभित्र पस्यो दियासलाई कोरेर टुकी सल्कायो अनि मुख फुटेको मटिया बोकेर पानी लिन गयो कान्तुको नै भयङ्कर अराधीका झैँ ढोकाका आडमा लुकेर सन्त्यका दुःखी जीवनको विवत्स दृश्य हेरिरहेको थियो पित्तपट्टि पुरानो गुन्द्रीमा मङ्गली सुतेकी थिए बखत बखतमा बेहोसँग प्रलाप गर्थी, अगेनाका छेउपट्टि थाङनामा एउटा बालक जाडाले खुन्चेर सुतिरहेको थियो सम्पत्तिको नाउँमा दुई तिनवटा थोत्रा भाँडाबाकेकाहरू केही पनि थिएन मङ्गलीका लुगाहरू सबै फुस्रो सिन्दुर दले थिए किलामा डोकोनाम्लो झुन्डाइराखेको थियो डोकोनाम्लो पनि फुस्रो सिन्दुर पोते जस्तो थियो यस दृश्यबाट रोग सयमा पर्नुभन्दा पहिले यस अनाथिनी विधुवाले इँट बोकेर बालक सन्तानका प्राण रक्षा गरेकी रहेछ भन्ने कुरा स्पष्ट हुन्थ्यो एकछिनपछि सन्ते पानी लिएर आयो मङ्गलीले बाबु पानी खान दियो भने सन्तेले पानी खान दियो पानी खाएपछि मङ्गली फेरि प्रलाप गर्न लागि गुहार कान्तेले खोप्रामा आगो छल्काइदियो लोग्ने डढेर मरे छोराछोरी पिल्छिन लागेका छन् रोगीको प्रभाव सुनेर कान्तेका दुवै गोडा भुइँमा गाडिए शरीर सुन्ने भयो आँखा तिर्मिर हुन उसका कानमा कसैले भन्यो पापी यो तेरै पापको परिणाम हो श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो पापको परिणाम यसलाई हामीले गुरूप्रसाद मैनालीको नासो कथा संग्रहबाट लिएका हौं यसको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ चार इमेल गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना एसएचआरयुटीआई हवस् त अर्को शुक्रबार फेरि नासो कथा संग्रहभित्रैको कुनै कथा लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा पनि नासोकै कथाहरू सुनिनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घुमिरे विदा चाहन्छौ शुभरात्रि